तिसम्भको शुक्रबारको श्रृंखलामा हामी आज पनि हर्क खडायतको उपन्यास देशले हारेको युद्ध लिएर आएका छौं यसको दुई श्रृंखलासम्म हामीले गएको साता सुन्यौं आज तेस्रो श्रृङ्खला अब वाचन हुन्छ पृष्ठ छयालिसबाट धेरैजना छरछिमेकी अझै आँगनमा थिए के गर्ने भन्ने जुक्ति कसैसँग थिएन आमा रुँदै हुनुहुन्थ्यो लगत्तै बुबा मारेको खबर आयो झन्ची च्याट फैलियो गाउँमा मान्छेहरू यसरी पनि रुँदा रहेछन् म पनि निराश पाएँ आँखाबाट आँसु नआए पनि कसरी बदला सकिन्छ भन्ने कुरा मनमा खेल्न थाल्यो रिस शरीरभरि उम्रिन थाल्यो रुँदै भए पनि मामाले मलाई सम्झाइरहनु भएको थियो सबैजना बुबा मारेको ठाउँतिर गयौँ गाउँबाट दुई घन्टाको दुरी पोखरसैनको खोल्सा नजिकै मारेर हिँडेछन् पिठी टाउ गरी गी दुईटा गोली लागंट रगत बगि गांव ने रुद्द बुबा को मृत शरीर तंबाए नरुंद कोई थे गांव नोत में डुबे तो घटना के चिता में बुबा को शरीर जलि मैं जीवन को एवं अध्याय नकित महसूस भो मसान घाट में प्राय लाश के जल् पायानन्े का काजक्रिया भी रहे माओवादीले यसको घोर विरोध गर्छन् दाजुभाइ सुनाउँथे उसैमा यात्रा नपाउँदै मरेका अनि काजक्रिया पनि गर्न नपाए बुबाको आत्मा पापी दुनियामा दुनियाँमा रहने हो कि भन्ने लागेछ आमालाई अस्तो चाहिँ हरिद्वार बगाएर आऊ मामाको सल्लाह भोजिम आमाले भन्नुभयो सबैजनाले यही कुरामा सही थपे मैले हुन्छ भने जल्दा, जल्दा बचेको सानो अस्ति टिपेर कागजमा बेर्दै झोलामा राखेँ अस्तो हरिद्वारको गङ्गाजीमा लगेर विसर्जन गर्दा मृतकको आत्मालाई शान्ति र सद्गति मिली मोक्ष प्राप्ति हुन्छ अरे मैले पनि बुबाको आत्मालाई शान्ति दिलाउनु पर्ने भयो आमा रोध्दै हुनुहुन्थ्यो टाढा पुग्दासम्म आमाले रोएको आवाज मेरो कानमा ठोकिँदै थियो नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिन्जा प्रान्त जहाँको भाषा संस्कृतिले आज नेपाली नेपाली भएर छन् आज सम्पूर्ण नेपालीको जन्मान्तरको सम्मको अस्तित्वलाई खोज्दै जाँदा जुम्लाको सिन्जासम्म पुग्नुपर्ने हुन्छ खस राज्यको बाहुबलबाट श्रीजित नेपाल आज पश्चिमीकरणमा हराउँदै गए पनि मलाई यही ठाउँ प्यारो लाग्छ सा। सायद मेरो जन्मभूमि भएर पनि होला मलाई यहाँकै भाषा कला र संस्कृति आफ्नो लाग्छ बाटो धेरै काटिसकेको थिएँ भाइको चिन्ता बढ्न थाल्यो अझ कुन दिन भाइको पनि मृत शरीर भेटिने भन्ने चिन्ता मनमा उब्जन थाल्यो घरबाट हिँड्न थालेपछि भने आँखाबाट आँसु घस्न थाले बाटोमा किसिम किसिमका नचिनेका मान्छेहरू भेटिन्थे उनीहरू मेरो आँखाका आँसु देख्दा हेरेको हेरै हुन्थे बुबा भाइ र बहिनीलाई एक एक गरेर सम्झाउँदै जाँदा मेरो आफन्तले के गल्ती गरेछन् भन्ने कुरा मनमा खेल्न थाले मसँग तिखुन्य काका पठाउनु भएको थियो आमाले एक्लै जान्छु भन्दा मामाले पनि मान्नु भएन तिखुन्य काकाले बाटोमा धेरै सम्झाउनु भयो विद्रोही र सरकारी फौजलाई बाटोमै तौलदै गए मलाई ठुलो जिम्मेवारी थपिएको महसुस भयो मैले भाइको खोजी गर्नु र बहिनीको हत्यारा पत्ता लगाउनु भने बुबाको अस्तु गंगाजीमा पनि त बगाउनु छ आफ्नो गन्तव्य निर्धारण गर्नुपर्छ मैले मनमा नै भूमिगीत हुने निर्णय गरेँ मेरी बहिनीका बलात्कारीहरूको चिहान जहाँ भेटाउँछु त्यहीँ बुबाको अस्तु बगाउने प्रण पनि मैले बोकेँ यात्राको गन्तव्य मैले पहिलाइसकेको थिइनँ कसैको लयलहमा लागेर वा कसैको व्यवहार चित्त बुझेर मैले यो यात्राको थालनी गरेको होइन मभित्र आफ्नै कथा छ मेरो गाउँ समाज र छिमेकीले भोगेको पीडा र बेहोरेको संकट समाधानका निम्ति मैले यो यात्रा तय गरेको हो लिनु दिनु कसैसँग केही छैन मेरो कसैप्रति पूर्वाग्रह पनि छैन बदला तिनीहरूसित लिनु छ जसले मलाई यहाँ पुर्याए मेरी आमाले अस्तु बगाउन मलाई हरिद्वार पठाउनु भयो म जहाँ गए पनि आमालाई विश्वास छ म हरिद्वार गएको छु र बुबाको आत्माले शान्ति पाउने काम गर्दैछु मेरो आत्माले पनि यही विश्वास गरेको छ म जहाँ जाउँ र जे गरौँ अस्तो झोलामा राखेरै राष्ट्रघाताईहरूलाई सखाप पार्न सकेँ साँच्चै मेरो बुबाको आत्माले शान्ति पाउनेछ बुबाको यो अस्तु मेरो हतियार हो जसले यहाँका राष्ट्रवादी र राष्ट्रघातीहरूलाई सजिलै चिन्नेछ अनि सदाचारी र भ्रष्टाचारीलाई सजिलै छुट्याउनेछ नागमागढ पुग्दा भरिया खच्चर र भेडाबाख्राहरू बाटोमा तमाम भेटेको थिएँ अनि धेरै मान्छेको अनुहार पनि निहालेको थिएँ बाटोमा कुरा खेलाउँदै हिँड्दा मैले भूमिगत यात्राको गन्तव्य तय गरे माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सरिक भएर आफ्नो गन्तव्य पहिलाउनु त्यति सजिलो चाहिँ थिएन तर बहिनीको पीडा सामे पार्नका लागि मसँग धेरै बाटा थिएनन् अनि भाइ पनि सायद जिउँदो फर्कन्न यदि बेपत्ता भाइ ब्यारेकमै जिउँदैछ भने उसलाई फर्काउन पनि मलाई बन्दुक चाहिन्छ निशस्त्र भएर हतियारधारीसँग लड्न पनि त सकिन्न एउटा होटलमा बास बस्यौँ खानेबेला साउनेले घर कहाँ हो भनी सोध्नुभयो मैले यतै हो भन्दै टालटुल गर्दा छेउमा बसेका साउले साह्रै निराश भएर भन्नुभयो बाबु तपाईँहरूको कुरा हामीले बुझ्यौँ के गर्नु तपाईँको आफ्नै बाध्यता होला हाम्रो आफ्नै व्यवस्था छ कुनै समय यस्ता कुरा नसोधे पनि हुन्थ्यो तर आजभोलि कुनै ग्राहकलाई होटलमा बसालिसकेपछि उसको नाम ठेगाना जानिराख्नुपर्छ कतिखेर को भन्ने भरोसा हुँदैन अपर्झट कोही आएर सोधिहालेमा हामीले के चाहिँ भएको यस्तो अवस्थामा हामी त मर्छौँ नै तर सर्वसाधारण मर्ने पनि उत्तिकै सम्भावना हुन्छ मलाई पनि ठिकै लाग्यो उहाँको कुरा तर जवाब चाहिँ केही फर्काउन सकेन के गर्ने सबैका आफ्नै समस्या छन् कतिका दुःख सुनिसक्ने अनि कतिका समस्या बुझिसक्ने सुत्ने कोठामा लाग्यो धेरै बेरसम्म निद्रा लागेन पल्लो कोठामा सब्जीका लोमी सस्नेले गरेका कुरा सुन्दै बसेँ साल समय निकै अप्ठ्यारो लागे अब यसै गरेर जिन्दगी चलाउन सकिन्न बरु परदेशतिर लागौँ किनै पो छुट्ट्नेछ र हाम्रो दुःखै पाए पनि जिन्दगी त बचाउँला बुढाले बुढीसँग भन्दै थिए बोली राँचुल्लीमा त भव्य कार्यक्रम छ नि माओवादीको बुढेले थपिन् त्यही त आज जथाका जथा, जथा माओवादी नागमागढबाट जु जुविधातिर जाँदै थिए बुढाले भने यी ठाउँमा जीवन बचाउन सकिने कुरामा सबैले आश मारिसकेका रहेछन् जीवनप्रति उनीहरूले निकै दुःखदायी कुरा गरे हिलोसम्म उनीहरूका कुरा सुन्दै आमालाई सम्झे अनि बहिनी र भाइको पनि उत्तिकै याद आयो बिहानै उठेर ती खुन्या काकालाई भनेँ हजुर घर फर्काउनुहोस् म माओवादीसँग लागेर युद्ध लड्न हिँड्छु त्यस्तो नगर अमर पहिले यो काम गरेर फर्कौँ त्यसपछि जे गरे पनि गरौला तिमी तिखुन्या काकाले भन्नुभयो मैले उहाँको कुरा मानिन मेरो डिपी नसकेर उहाँ त्यहीँबाट घर फर्काउनु भयो मैले राँछुलीतिरको बाटो समातेँ नागमागढ तर्दै जुबितातिर लाग्दा माथिबाट एक चेन पछाडि फर्केर हेरेँ खलङ्गाबाट बगेर आएको तिला र सिन्जाबाट बगेर आएको हिमा नदीबीच भएको मिलन असाध्यै मनमोहक देखिन्थ्यो यहां आने मं इस को बयान कर कोई पची पर्दन थे तर परिवेश नसुहद बेला प्रकृति राम देखिदेन रहे आज यह सुंदरता राछोली में मंच को जमघट निके थी मैं माओवादी बारे तेती जाने को बुझे थे हुल में मिश्र चिंजान रफकाफ शुरू करें तं दैलेख जाट का मंेला अभियान में लियां कालीखोटको त कुनै गाउने खाली छैन अरे यहाँ मान्छे उपस्थित नभएको अनि जुम्ला मुगुर र डोल्पाका पनि भेटिए बिस्तारै कम्ब्याक्ट ड्रेसमा हतियारधारी व्यक्तिहरू आए सभापति र अतिथिको आसन ग्रहणपछि स्वागत गीत ल्याएर आए कलाकारहरू गीतको बोल थियो सामन्तीको बीज रोप्ने किल्ला तोड्दैछौँ भ्रष्टाचारी दलाल बस्ने जिल्ला फोट्दैछौँ स्वागत गर्दै भाइचाराको नाता जोड्दैछौँ असाध्यै मिठो बोलसँग भरेको आवाजमा जोशिलो नृत्य गरी कलाकार बाहिरिए अडियंस गड़गड़ाहट ताली बजे भाषण को बीच में प्रस्तुत करशी हे धर का आंखा ओभाना देखि <स्थाँगा> माओवादी में प्रवेश करने को लाइन थी स्टेज को बाया उद्घोषिती व्यक्ति को नाम लिस्ट बीचबीच में भनी रहता मेरे मन फुरूंग हो सभापति र प्रमुख अतिथिबाट सिन्दुरले रङ्गेका ती व्यक्तिहरू अति प्रफुल्लित देखिन्थे मैले हिजो मात्रै भूमिगत हुने निर्णय गरेको थिएँ माओवादी भएको सार्वजनिक घोषणा गर्न म पनि सोही लाइनमा उभिएँ नाम अमर जिल्ला जुम्ला गाविस सेरिडुसका मलाई सोधेका प्रश्नको उत्तर दिए अरूको चाहिँ मेरो पनि निदारमा अवृद्ध लियो म खुसी भएँ पुग्नुपर्ने गन्तव्यको छेउ भेटिएको अनुमान गरेँ मन हलुङ्गो हुँदा ठुलो झन्झटबाट मुक्त भए जन लाग्यो मैले धेरै समय मिलेसियामा रहेर काम गरे, गाउँमा छिर्दा हिन्ने, खाने बस्ने अनि सेन्ट्री र ड्युटी बस्ने र एक ठाउँमा जम्मा भएर छुट्टिने तरिका पनि मैले सिकेँ आदेश आउँथ्यो बेला बेला त्यसको पालना गर्दै अघि बढ्नु पर्थ्यो ग्रुपमा बसेर काम गर्न मलाई औधी रहर असम्भव देखेका कामहरूलाई पनि सम्भव पार्ने ताकत हुने ग्रुप सिस्टममा ग्रुप समावेशी ढङ्गले बनाइएको हुन्थ्यो व्यक्तिपछि साथीहरूमा फरक फरक सोच र चिन्तनहरू भेटिन्थे दिनभरि गाउँ बस्तीमा मान्छेहरूसँग गुलमिल हुन्थ्यौँ उनीहरूका धारणाहरू हामी नजिक भएर निहाल्थ्यौँ अनि विभिन्न ढङ्गमा उनीहरूलाई आकर्षित गर्दै युद्धमा हिँड्न हामी उक्साउँथ्यौँ साँझ रोलकलम बस्नु पर्थ्यो दिनभरिको कार्यको समीक्षा गर्दै भोलिका लागि योजना बनाइन्थ्यो हामी गाउँमा मागेर पेट पाल्थ्यौँ घरको एक दुईजनाका दरले खाना खाना गाउँमा छिर्दा घरिनालाई उकुस मुकुस हामी सधैँ पाहुना चुलोको डिलमा बस्थ्यौँ गाउँघरमा सबैको घरभित्र खुसीको आगो जलेको हुँदैन बेलुकाको छाक टार्न दिनभरि मजदुरी गर्नुपर्ने परिवार पनि भेटिन्थे अनि सिस्नोको साग र मकैको ढिँडो गाउँघरका केही परिवारलाई बाध्यताको खाना हुँदो हामी गाउँमा छिर्दा खाना पकाउने बुढा बा आमा माथि झन्झट धान कुटेका छन् कि छैनन् र पिठो पिसेको छ कि छैन हामीलाई केही थाहा हुन्थेन मात्र हामी भाग खोज्थ्यौँ पाकेको खाना खानामाथि खाना बाँड्दै जाँदा नपुगेर घरिना भोकै बस्थेन् कहिले दुःख गरी लागेको बालीमा कहिले खडेरी लाग्छ त कहिले असिना भौगोलिक विकटता र रा। केन्द्रीकृत राज्य व्यवस्थाले हेपिएका कर्णालीवासीहरूका पेटमा सधैँ अनिकाल फलेको हुन्छ अनि यातायातको का असुविधाका कारण दैनिक उपभोग्य सामान आकाशिदो मूल्यले पेटमा सधैँ वज्रपात भइरहन्छ प्रायः बुढाबाआमा मात्रै भेटिन्थे उहाँहरूका तन्नेरी छोराछोरी सबै विदेशीकाले कार्यक्रममा पनि आफै दौड्नुहुन्थ्यो गाउँमा हामी चिर्थ्यौँ युद्धको उद्देश्य प्राप्तिका निम्ति दाजुभाइहरूलाई युद्धबारे अवगत गराउँथ्यौं युद्ध लड्नको कारण बताउँथ्यौं सामन्ती व्यवस्था र केन्द्रीय राज्य सतका भत्काउनुपर्छ समग्र देश विकासको लागि अनि वर्गीय विभेदको अन्त्य गर्नुपर्छ हामीले समान भएर रहनका लागि यो युद्ध जित्नै जरूरी छ हामी गाउँका जनतालाई भन्थ्यौं बुढाबा भन्नुहुन्थ्यो हामीलाई बाबु सबैले दुःख पाए समय यो दुःख सहनुपर्ने हो ठर ठेगान छैन बरबरी आँसु चहाउनुहुन्थ्यो बुढी आमा त ने छोरालाई बिना गल्ती मारिदियो अरे कति धेरै मरिसके दाजुभाइहरू हुन पनि युद्ध लड्ने हिँडेका भन्दा बढी सर्वसाधारण मरिरहेका छन् देशभरि धेरै कुराको अनभिज्ञता मबाट हट्दै गएको थियो साह्रै होसियार र चलाक भएर हिँड्थेँ युद्धका गीत लेख्न सिकेँ अनि जनतालाई उक्साउने भाषण गर्ने भए पटक पटक आमालाई सम्झन्छु उहाँ मेरो बाटो हेर्दै बस्नुभएको होला उहाँको आश मैले झोलामै साँचेको छु अनि सृजनालाई पनि उत्तिकै सम्झन्छु पछाडि मेरो मायामा साह्रै बहकेकी होलान् दिनमा एकचोटि अनिवार्य देख्नै पर्थ्यो उनको आँखाले मलाई काठमाडौँ छोड्दा सिर्जनासँग राम्ररी बसेर रा कुरा गर्न पाइन पढ्ने बेला लुकी दुखी हेर्थिन् मलाई हेरेर कहिले अघाउँदिन थिइन् अनि निहार आकाशको पनि उत्तिकै याद आउँछ यिनीहरूलाई आउने बेला न त भेट्न सकेँ न त खबर नै गर्न कति धेरै नोट भरिसके होलान् केमिस्ट्रीको मैले बनाएको नोट निहासँगै होला माग्न नपाउँदै मैले काठमाडौँ छोडेँ उदय पनि साह्रै रिसायो होला हेर्नलाई ल्याएको उसको नोट नै मैले फिर्ता फेला फिर्ता गर्न सकिनँ खबरै नगरी हिँड्दा कति दुखा मानेका होला नि साथीहरूले श्रेष्ठ सरले पढाएको प्रत्येक कुरामा म डिबेट गर्थेँ बुढालाई असाध्यै नलेज भए पनि बुझाउने गाह्रो पर्थ्यो बोलाएको अस्पष्टताले मलाई खोज्न उहाँका आँखा कक्षा को कोठाको कुना, -कुना पुग्छन् होला आज मेरो स्तरका साथीहरूको लागि कालीकोटमा प्रशिक्षण कार्यक्रम हुने थियो धेरैजना साथीसँगै म दैलेखबाट कालीकोट लागेँ तिन दिनको प्रशिक्षणमा धेरैको सहभागिता देखिन्थ्यो प्रायः सबैजना मेरै उमेरसँग मिल्दाजुल्दा थिए म साह्रै खुसी भएको थिएँ केही कुरा सिक्नका लागि म भित्रको तत्परता खुल्लम अगाडि सर्थ्यो कडा अनुशासनको दायरामा तालिम सम्पन्न भयो युद्धकला सम्बन्धी आधारभूत कुराहरू हामीले सिक्यौँ खै कि नहो मलाई सबैले आशलाग्दो व्यक्तिको रूपमा हौस्याए खाइलाग्दो उमेरका साथीहरूको जोसले दुश्मनको किल्ला सजिलै जित्न सकिने आठ मनमा युद्धमा हिँडेका प्रत्येक साथीहरूको पीडासँग नजिक भए सबैका आफ्नै पीडा रहेछन् एउटाको पीडासँग अर्को पीडा मिल्दैन रहेछ ममा कलिलो उमेरकी बहिनीको पीडा बाबाको हत्या र निर्दोष भाइ व्यवत्ता पारिएको छटपट्टि थियो हरेक समय योजनाबद्ध किसिमले हामी अगाडि बढ्थ्यौँ साथीहरू सिक्ने कुरा हिँड्दै सिकिरहेका हुन्थे र आफ्नो भूमिका पूरा गर्न अहम रूपमा खटिएका हुन्थे म पनि सिकार्नु नै थिएँ हरेक कुरा सिक्नमा उतारिएको हुन्थेँ यो अभियान सफल पार्नका लागि युद्धकलाको ज्ञान अनिवार्य मानिन्थ्यो म मा भित्रको मनले अरूलाई जित्न दुई स्टेप अगाडि भएर हिँड्नुपर्छ भन्थ्यो यही विचारका साथ मैले यो चरण अगाडि बढाउँदै लगेँ काठमाडौँ बस्दा साहित्य पढ्न फुर्सद नै पाइनँ राजनीतिको झन्मेश्व नै पाएको थिएन जो आज भेटाइरहेको छु दिउँसो समय नमिले पनि टुकीको उज्यालमा राति कम सुतेर बढी पढ्थेँ आमी गांव घरमें डूल्थ्यौ संगठन निर्माण करने जिम्मेवारी पाए कर थीं जनता युद्ध में हिड़ने बाटो निर्माण करते व्यक्ति को मनोवज्ञान बुझ् सकते विद्रोह को धार मजबूत पर्न सर्वप्रथम गांव सत्ता गठन करे अस्तारे हमारे आधार फराकिल होते जानकारी जनतासंग हमी व्यक्तिगत भेटघट करते सामूहिक छलफल करतेओवादी में लगने उत्प्रेरणा जगह संगठन निर्माण व्यक्ति पीछे चिंतन बुझना भी उत्त जरूरी होती स्वाथ प्राप्ति का युद्ध में लगा रहे जिससे संगठन ठूल नोक्सानी पुर्वे सङ्गठन विस्तार र व्यवस्थापन गर्न हामी शोषक सामन्तहरूको सम्पत्ति कब्जा गर्थ्यौँ गाउँका शिक्षा कर्मचारीबाट पनि चन्दा उठाउँथ्यौँ गाउँ गाउँमा सत्ता गठन र ठाउँ ठाउँमा आधारिलाका घोषणा गर्दा मन साह्रै प्रफुल्लित हुन्थ्यो सँगै तातो रगत भएका युवालाई हाम्रो अभियानमा शरीर कराउँथ्यौँ टाम् नपाएर जाँड रक्सी र जुवा तासमा रहने युवालाई समेत हामी विभिन्न जिम्मेदारी दिएर क्रियाशील बनाउँथ्यौँ अन्याय अत्याचार र शोषणका विरुद्ध सञ्चालित युद्ध सफल पार्न कमरेडहरू आफ्नो जीवन समर्पण गर्दै लडेका हुन्थे कयौँ कमरेडहरूले ज्यानको बाजी थाप्दै दुश्मनको मोर्चामा हाजिर हुँदा ठुलो ताकत थपिएको महसुस हुन्थे दुश्मनसँगको भिडन्तमा कैयौँ सर्वसाधारणको ज्यान अनाहाकमै जान्थ्यो भने कयौँ लुला लङ्गडा र अपाङ्ग भएका हुन्थे साथै सामन्ती सरकारका परिदारहरू निर्दोष जनतालाई अनायासै माओवादी भनेर दुःख दिन्थे सर्वसाधारण जनताको यो प्रश्नले मलाई सधैँ म्युझाइरहन्थ्यो आखिर अन्तिम चरणमा यो आन्दोलन निश्चित बिन्दुमा पुग्दा देशमा भएको भौतिक नोक्सानी तपाईँहरूले पनि बिहोर्नु पर्ला नि होइन र स्वाभाविक हो यो कुरा त तर के गर्नु दुश्मनसँग जित्नलाई हामीले हरेक रणनीति अप्नाउनु पर्थ्यो उनीहरूका किल्ला तोड्नु पर्थ्यो दलालको राजनीति भण्डाफोर गर्ने आवाज बुलन्द गर्न र गाउँ समाजमा रहेका सामाजिक विकृति हटाउन हरेक योजना बनाउँथ्यौँ युद्धमा व्यक्ति मरेका र घाइते भएका हुन्थे हामीलाई व्यक्तिका अगाडि भौतिक संरचना अमूल्य जस्तै लाग्थ्यो युद्धमा हिँडेदेखि म घर फर्केको छैन अमर पनि हरायो भन्ने पीर आमालाई परेको होला तर युद्ध लड्नु सामान्य विषय होइन अस्ति हरिद्वारमा लगेर बगाउनुभन्दा पनि मेरो बाबा र बहिनीका हत्यारहरूलाई सखा पार्न सके बढी शान्ति प्राप्त होला भन्ने सोचेर विद्रोहीको पक्षमा युद्ध लड्ने लिएको हुँ साथीहरू समय समयमा आफ्नो घर पुगेर आउँछन् र रा। सुख दुःखका खबर सुनाउँछन् म दुःखित हुन्छु त्यो बेला आँखाबाट थाहै नदी आँसु खसेका हुन्छन् घरको तहस नहस स्थिति सम्झेर मेरी आमालाई पनि छोरो भेट्ने ठुला उच्च ठुलो इच्छा जागेको होला के गर्नु मैले बुबाको अस्तो बगाउने गङ्गा भेटेको छुइनँ रोल्पाको जङ्गलमा फेरि चैन्यतालीम हुने भयो मेरो साङ्गठनिक विभागबाट धेरैजना जुझारू कामरेड सहभागी हुने निर्णय भयो हामी रुकुम्बा कार्यकर्ता भेला गराइरहेका थियौँ बहिरीका आँखा छल्दै गाउँ गाउँमा सङ्गठन विस्तार गर्न हामीसँग त्यतिकै चुनौती थियो र पनि साथीहरू इमानदारी भएर लागेका हुन्थे हामी रोल्पातिर लाग्यौँ जङ्गलको बाटोमा हामीले मकैको सातु र चिउराले छाक गुजारेका थियौँ निश्चित दिनमा हामी रोल्पाको सिरेली पुग्यौँ घना जङ्गलभित्र खुला ठाउँमा ट्रेनिङ क्याम्प बनाइएको थियो वर्ग सङ्घर्षको मुक्ति युद्धमा जुटेका युवा युवतीहरू आफ्ना क्षेत्रबाट आउँदै थिए सैन्य तालिम लिन साथीहरूमा हौसला र खुसीको सीमा थिएन उनीहरूको जोस जाँगर देख्दा मुक्तियुद्धले अवतरण गर्ने कुनै भेट्टाए जस्तै लाग्थ्यो खाद्यान्न ग्रुप बास ग्रुप र तालिम ग्रुपले आफ्नो जिम्मेवारी पूरा गरेको रिपोर्टिङ गरिरहेका थिए दुश्मनको आगमनले सैन्यतािम विफल नहोस् भन्नका लागि निकै होसियारी अप्नाइएको थियो चारैतिर तिन लाइन सेन्ट्री पोस्ट खडा गरिएका थिए हेलिकप्टरबाट आक्रमण नहोस् भन्नका लागि ठाउँ ठाउँमा फायर ट्रेन्स रकेट लन्चर र एलएमजी फिट पारिएका थिए ए ब्लकमा क्यान्टिन बी ब्लकमा आवास शिविर र सी ब्लकमा ट्रेनिङ स्थल बनाइएको थियो योजनाबद्ध किंग निर्धारण करीमला तीन चरण में बाड़े थे पहल चरण को सफलता दोसों चरण में प्रवेश करना पाइं पैलो चरण में हिड़ने बस्ने खाने लुक्ने रेडी पोजिशन में बस्ने फायर हाने लुक्त लड़ने जस्ता आधारभूत कु डिजाइन करिए दोसों चरण में थ्री नट थ्री राइफल बारबोर भरुआ ग्रेनेड रिवल्वर पिस्तोल एफसी र टीएमजी जस्ता सा हथियार प्रयोग तरीका तेसरों चरण में जीपीएमजी एलएमजी एसएलआर रकेट लंचर ट्विच मोटर जस्ता ठूला हतियारको प्रयोग सम्बन्धी तालिमको डिजाइन गरेका थिए यो तालिमपछि पचासजनालाई छनौट गरी गुप्तचर सम्बन्धी तालिम दिने योजना थियो तालिम सफल रूपमा सम्पन्न भयो म पनि गुप्तचर सम्बन्धी तालिम लिएर फर्केँ तालिम सकेर सबैजना आफ्ना कार्यक्षेत्रमा हिँडे म दैलेख लागे यो तालिम लिएकाहरूलाई जिल्ला जिल्ला पठाइयो पार्टीका पूर्णकालीन कार्यकर्ताहरूलाई सैन्य तालिम दिने रणनीति अख्तियार गरियो दैलेखको दुई तिन स्थानमा हामीले यो तालिम सम्पन्न गऱ्यौँ मन उमङ्गसँगै भकिँदा कहिलेकान चोटिलो धारमा आमा व्याकुल भइसक्नुभयो होला मलाई खोज्दै के खबर लिएर म आमाको जा। अगाडि जाउँ भाइको यथार्थ बुझ्न सकेको छैन न त मैले बुबाको अस्तु नै बगाउन सकेको छु समय समयमा म आफ्नो घरको तहस नहस र बर्बादी सम्झन्छु यो सम्झाइले मेरा कैयौँ रात शोक र कल्पनामै भित्छन् एकान्त बसेको बेला सिर्जना घुम्छन् मेरो मानसपटलमा साथीहरू पढ्दै होलान् उनीहरूलाई युद्धको आभास अझै छैन होला तर सिर्जनालाई फोन गरेर यो सबै कुरा सुनाउनु पाए मन कति शान्त हुन्थ्यो तर फोन कहीँ छैन उनी पक्कै पनि मेरा विषयमा अझै अननोन होलिन् फेरि के बिचारी पिचारी दाईको शोकले धेरै दिन रोएकी थिइन् उनलाई सम्झाउन हामीलाई साह्रै मुस्किल परेको थियो मेरो यथार्थ खबर पाउन सके उनी कति रुन्छन् उले प्रत्येक क्षण उनको याद आउँछ कार्यक्रम श्रुति सम्भेकमा हामीले अहिले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो यसको बाँकी अंश के बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टिन जोटोर काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापा को एफएम मेचिट्योन्स रिपीप एफएम धरान को विजयपुर एफएम रेडियो तेरथूम भोजपुर को रेडियो चोमलोंग एफएम सिंधुली को रेडियो सहारा रेडियो बर्दीवास खोटांग हलेसी एफएम सर्लाही को रेडियो एकता और एफएम रौतहट को एफएम रामेप रेडियो तीनलाल खोटांग हलेसी एफएम दोलखाजीरी को रेडियो हिमाली नुआकोट एफएम काब्रे धोलीखे को रेडियो शेफर्ड मकवानपुर के एफएम चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितौना भी सुन इसेगर फलेवास को रेडियो पर्वत रूकुम को रेडियो सीस्नी पाल्पा को श्रीनगर एफएम रेडियो रामपुर पोखरा को रेडियो तरंग तनहो को रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रट रे एफएम गोर्खा को एफएम बाग्लूंग रेडियो शार्थी एफएम रल्कोटो एफएम में भी श्रुति समय सुन्दे रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम बुटवाल तिनाओ एफएम गुलमी रेडियो रेसुंगा कपिलवस्तुत रेडियो बुद्धा आवास रेडियो कोवलपुर सल्याण रेडियो राफ्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैरेखको दुर्वतार एफएम कैलाली टिकापुर र गोलरियाको फूलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम हुम्लाको रेडियो कैलाश झुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्भेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्ध सुनिरहेका छौँ सृजना सधैँ मलाई हराउँछु कि भन्ने गर्थिन् र म उनलाई सधैँ साथमा रहने विश्वास दिलाउँथेँ उनी मेरो जीवनको हिस्सेदार बन्छन् म उनीप्रति समर्पित हुन्थेँ आज ती दिनको स्मरण हुँदा भित्रभित्रै मन जलेर आउँछ र सहन गाह्रो हुन्छ बिजकलाई मैले काठमाडौँ छोड्दा छिट्टै फर्किन्छु भनेर हिँडेको थिएँ तर बाध्यताले बाटो नै मोडियो यो कुरा उनलाई कसरी सम्झाइदिएला प्रेमलाई थप उचाइमा पुर्याउन हामी कहिले भक्तपुर दरबार स्क्वायर पुग्थ्यौँ चाङनारायण र बाह्रजो उद्यान अनि कहिले हनुमान डोकाउँदै स्वयंभू घुम्थ्यौँ उनका कोमल गालामा ओठ पिसाउँदा पुरै शरीर निधाउँथ्यो उनी आफ्ना औँला रगर्दै मेरो कानको लोथीमा लगेर रोक्थिन् साह्रै आनन्द महसुस हुन्थ्यो अनि हत्केलाले उनको प्रत्येक अङ्ग खेलाउँदा सास तीव्र दौडिसकेको हुन्थ्यो सम्झदै जाँदा कल्पनाको सागर कहाँ गएर बिलाउँछ थाहै पाइन्न जीवन त सबैको यस्तै हो तर मान्छे भएर जन्मिसकेपछि सही ढङ्गले जिउन सक्नु नै वास्तविकता मानेमा जिउनु हो जीवन जिउनुको कुनै अंश मैले सुमीबाट सिकेको हुँ होली आक्रमणका बेला कमरेड सुमीसँग मेरो पहिलो भेट भएको थियो उनी त्यो बेला माइनको रूपमा परेकी थिइन् पार्टीले रोल्पा जिल्लाको होलेरी चौकी कब्जा गर्ने योजना बनायो हमीली उक्त चौकी हिड़ने बाटो को खुरी सां बाटो पूरे उत्साह भरीको कोचिंग सक्र मूव होने बेला उन्नीस औपचारिक चिन्हजान हो मेर तेई बे उनको मुख बाट शब्द निस्कित थी मंभ जन्मी सके सही ढंग ने जीवन को अर्थ धेरे क्या करने समय थे क्योंकि हमी फर्मिंग पॉइंट में पुग इस भूकुम में बसर गुप्तचर विभाग काम संहाले हिड़ते बाटो में सैनिक रही गस्ती भेटिन्े दुश्मनों मेरे भूमिका बुझ् सकतेन थे और मेरे दृश्य निहाल सकते फुल्लमखुल्लामा खुला रूप बदल्दै उनीहरूका अखाडा घुमेको हुन्थे र उनीहरूका कितामा पुगेको हुन्थे भरिया भेडीग्वालो खच्चरवाला नुन र चामल किन्ने बाहना गरे आफ्नो काम फते गरेर आउँदा पनि उनीहरू मेरो भाषा बुझ्न सक्दैनथे जीवन जसरी चलाउँदै गयो त्यही रूपमा चल्दै जाने रहेछ मैले जीवनसँग जुत्दै जाँदा यो कुरा पत्ता लगाएँ चुनौतीलाई सहज ढङ्गले सामना गर्नु नै जीवनको सार्थकता रहेछ साथीहरू गीत गाउँदै हिँडिरहेका हुन्थे बहिरीहरूको लागि एम्बुज थाप्दै बाटो च्याउँदा कहिले सर्वसाधारण ढलेका हुन्थे साह्रै मन पोलिन्थ्यो गाउँघर वनपाखा बाटाघाटाहरू सबै हाम्रा लागि रणमैदान थिए युद्धमा हिँड्नेहरूको जीवन दोसातमा बाँचेको हुन्थ्यो दिनभरि आफ्नो ड्युटीमा खटिन्थे साथीहरू कहिले जित लिएर आउँथे त कहिले हार जीवनलाई दाउमा राखेर युद्ध लड्दा जित हार दुवै हाम्रो लागि स्वीकार्य हुन्थे यी सबैको हिसाब किताब हामी साँझ रोल आज़को को समीक्षा और भोली को प्लांग कमिशर युद्ध को औचित्यता सुन्न पाइं अनि के युद्ध को लक्ष्य सुनी रणनीतिसंगे जनयुद्ध का कथ भी सुनाथ युद्ध सुरूता का होलटाइमर को अपने महत्व छे झिंपेदी लिस्ने समम का कथ सुनाथ अभी घरती गांव महत रक्सरा का कथ उत्तिके माड़ी ढाकु र पाण्डु शैनमा सर्वसाधारण मरेको कुना सुनाउँदै आफै रोइरहनु भएको हुन्थ्यो त्यसपछि दुनै मङ्गलसैन र होलेरी भिडन्तलाई उदाहरण बनाई हाम्रा सामु राख्नुहुन्थ्यो हामीमा नयाँ जोसोर्थ्यो ती कथा सुन्दा बलिदानी भावनाको रगत उम्लदै दे चेलाउँथ्यो देशको अवस्था सङ्कटपूर्ण भन्दै थियो जनमुक्ति सेनाले सरकारका सैन्य खडाहरू ध्वस्त पार्दै जनयुद्ध सफलतातिर पुर्याइरहेका थिए दुश्मनहरू प्रत्येक किल्लामा ढल्दै थिए विजयको अवीर र माला लगाई मोर्चामा लडिरहेका जनमुक्ति सेनाले सुरक्षा फौजद्वारा सञ्चालित अपरेशन सफल तुल्याउँदै थिए साथै सेनाले सञ्चालन गरेका किलो सेराटु र रोमियो जस्ता दमनकारी अपरेशन पनि असफल साबित भए सुरक्षाकर्मीलाई आत्मसमर्पणको विकल्प थिएन मनोबल गिरेका सेना कासनको प्रतीक्षामा हुन्थे र हतियार समातेका हातहरू माथि पार्दै आफूले हारेको सङ्केत दिन्थे त्यो बेला हामीमा थप हौसला र जाँगर थपिन्थ्यो युद्धमा भोगेका दुःखहरू हाम्रो भावी संसारका सुनौला दिन्थे चुनौती को सामना हमी यात्रा का अवरोधर पार कर बलिदानी सहित का आपको को मन बुझा रुशी फर्ना हमीर ठूल चुनौती आईलाइक का झन हमी ठूल कष्ट किछड़ी का गांव बस्ती रंगल में हम बास हो घरको बर्बादी सन नसकी म जसरी युद्धमा उभिएँ हाम्रो जित हुनेमा पनि त्यतिकै आशावादी थिएँ मेरी आमाले अहिले जीवन कसरी चलाइरहनु भएको छ त्यो मलाई थाहा छैन देउताप्रति आमा अति भरोसा गर्नुहुन्थ्यो मलाई फर्काउन उहाँ घरमा कुलदेवतासँग अनेक पुकारा गरिरहनु भएको होला आमाका आँसुले दुश्मनहरू पक्कै काँपिरहेका छन् दुराचारीहरूलाई म छोड्ने छैन तिनीहरू बसेको किल्ला अवश्य ढाल्नेछु तर आमाले दिएको जिम्मेवारी मैले निभाउन सकेको छैन बुबाको आत्मा पापी दुनियाँमा भड्किरहेको होला कर्णाली अञ्चल सुदूरमा जुम्ला हान्ने पार्टीले निर्णय गर्यो त्यहाँको भौगोलिक यथार्थता बुझ्न म्यापिङ ग्रुप खटाइयो र अन्य कुराको अध्ययनका लागि गुप्तचरहरू हिँडे रूप र भेष बदल्दै साथीहरूले यथार्थ रिपोर्ट ल्याएर आए दुश्मनहरूले आफ्नो किल्ला सुरक्षित पार्नचारीतिर बङ्कर तथा सेन्ट्री पोस्ट बनाएका गरे विद्युत चालित क्वायरिङ बक्स र काँडेदार पनि लगाएका रहेछन् अग्लो ठाउँमा टु इन्च मोटर एलएमजी र एसएलआर पोस्ट अनि बङ्करभित्रै रकेट लन्चर फ्ल्याक्स ग्रेनेड र माइनहरू जडान गरेको कुरा थाहा भयो हाई कमान्डर रोलपामा हुनुहुन्थ्यो सबैजनालाई रुकुममा भेला पारेर प्रशिक्षण दिइयो विभिन्न ग्रुप विभाजनपछि सबैजना जुम्ला लाग्यो रुकुमबाट डोल्पा हुँदै जुम्ला पुग्ने हाम्रो योजना थियो बाटो धेरै अप्ठ्यारो रहेछ अहिौँ दिन जङ्गलै जङ्गलको बाटो लगातारको झरिदे देउ जमेर बाटो चिप्लो थियो र पनि हामी गन्तव्यतिर उन्मुख थियौँ उकालो उक्लिँदाको स्यास्या र गर्दा मुटु नै शिथिल भएको हुन्थ्यो कैयौं साथीहरू बिरामी परेकाले बाटोमा ठूलो शास्ति भोगेका थियौँ कति छाक सातु चिउरा र भुटेको बटमास मात्रै खाएर हामीले जीवन चलायौँ लेकै ले साथीहरू त्यत्तिकै ढलेका हुन्थे तैपनि हार खाएनन् कसैले शत्रुको किल्ला भत्काउन झिनो सास रहेसम्म लडिरहने बताउँथे र जनताको मुक्तिका लागि ज्यानको बाजी थापिरहने कसम खान्थे साथीहरूलाई आफ्नो ज्यानको कुनै प्रवाह थिएन मात्र देशको भविष्य अभियानमा दौडेका थिए अभियानमा महिलाको पनि उत्तिकै सहभागिता रहेको थियो नारीलाई कमजोर देख्ने हाम्रो समुदायलाई यिनले ठुलो झापडा हानेका छन् दिनभरिको पानीले जमिन सबै ओसिरो हुन्थ्यो राति बस्नलाई उभान ओ को खोज्ज्दै हिँड्थ्यौँ जङ्गलमा कहिले काहीँ ठुला उडाएर का गोठ भेटिन्थे सानो ठाउँमा धेरैले टाँसिएर सुत्नु मसिनो झरीमा चिसिएका हतियारलाई पटक पटक आगोमा सेक्नु तर अगाडिका साथीहरू सङ्केत दिँदै हिँडेका हुन्थे निश्चित स्थानमा पुग्ने दिनको एक गरिएको थियो अप्ठ्यारो बाटोका कारण कैयौँ साथी लडेर घाइते भएका थिए कैयौँ साथी बिरामी पनि परे सुख दुख का क्रा करने हामस धेरे समय थे ना। कोचिंग शुरू भो कार में अपना पर्ने सब खा रणकौशलता और बैटल कोडबारे प्रस्ट्या आवश्यक हथियार और जिम्मेवारी भी बाढ़ कमिशार्ट विजय को शुभकामना सुंदा हम युद्धस्थल में कमाण्ड ग्रुप माइंड ग्रुप स्टफ ग्रुप कट ग्रुप एचक्यू ग्रुप एचपी ग्रुप और स्वयंसेवक ग्रुप सब दिशा अगड़ी बढ़ि रख यह मन का सब दृश्य निहाल हौसला का साथ मोदो ग्रुपसंग अगि बढ़े मेरे शरीर में अथाह शक्ति दौड़ी रखिए मन में खुशी छा थी मन में नहीं सोचे इि चार काल ने घे आईसक्य मेरा बुब को हत्याारा भाई को अपहरणकारी रही का बलात् सब यूं दुष्सकेत घे आईसक्यो आ सुनाक घटना समझा मित्र को रिस बढ़ते जानो म दुश्मनको किल्ला सानो देखिरहेको थिएँ साथीहरू बिरालोको चालमा दुश्मनको किल्ला चाल दुश्मन पछ्याउँदै थिएँ चारैतिरबाट सबैले आफ्नो स्ट्यान्ड लिइसकेको खबर आइरहेको थियो निर्धारित समयमा मुक्तिसेनाले फायर खोले विडन्त सुरु भयो दुश्मनहरूले अन्धाधुन्द फायरिङ गर्न थाले साथीहरू आफ्नो पोजिसन लिँदै दे त्यसको दे डिफेन्स गर्दै थिए जताततै ता हो हल्ला कोलाहल र रुवावासी थियो दुश्मनको किल्ला भत्काउँदै थियो र साथीहरू डल्दै थिए हामीले चारैतिरबाट घेरा कस्तै लग्यौँ उनीहरूका टर्नेल घर सेन्ट्री पोस्ट ध्वस्त भइसकेका थिए अझै पनि बङ्करभित्रबाट लडिरहेका थिए हमीर कासन का थो तर उ आत्मसमर्पण को पक्ष में थे कई को नाइट भिजन हेलीकप्टर आयो रश हम पोजिशन खोज्ते बमबारी राइरिंग थाल उक्रमण झन तीव्र पारे उ हौसला बढ़ो हम्राथी ने नडराइकन प्रत्याक्रमण करे भवन में दंदनी आगो बढ़ रखे थो दुश्मन का लाश जतात छर थे धरेंजना रुद्ध थे कोई चिच्चाई रे ढले जी सबका रगत बगे थी झोलाट बुब को अस्तु कई समय बुबला समझे दुश्मन का रगत को बेल बग्द रण मैदान में कई रगत मा मा में बगाएं बुबक को अस्तु दुश्मन और हताहत करते लड़ी रख हमी बंकर कब्जा करे बेला म ढले मेरे खुट्टा में गोली लगे जोसराय मैं पलटे केही समयपछि साथीहरूले उठाए मेरो होस खोल्दा म बिउ साथीहरू अन्तिम सर्चमा जुटेका थिए रगतमा डुबेका हतियार टिपिरहेका थिए कोही उम्केका दुश्मनहरूको पिछा गर्ने साथीहरू पनि रगतमा परेको बाघ झैँ रौसिएका थिए केही साथीहरू हाम्रो घाइतेहरूलाई डोकोमा राख्दै थिए मरेकाहरू सबैका लास रगतले लत्पत्तिएका थिए साथीहरूलाई आफ्नो लास छुट्याउन मुस्किल पर्थ्यो कोही नारा लगाइरहेका थिए विजयको झन्डा फराउँदै मुक्तिको भाषण फुकिरहेका थिइन् सुमी त्यो रणभूमिमा बगेको रगत धेरै मानेमा अर्थपूर्ण थियो हरिद्वारमा बग्ने गङ्गाजीको जलभन्दा कुनै हिसाबले पनि त्यो अपवित्र थिएन मेरा लागि बुबाको अस्तो बगाउने गङ्गा त्यही रगतको खोलो थियो धेरै साथीले शाहत प्राप्त गरे थुप्रै घाइते भयौँ र पनि मैले एउटा लक्ष्य पुरा गरे। मैले बोकेको भारी एक ठाउँमा बिसाउँदा आज म हलुङ्गो भएको छु मेरी बहिनी लुटिँदा पाएको पीडा र आमाले बगाएका बलिन्द्र आँसुको मूल्य केही मात्रामा भए पनि आज चुक्ता भएको छ भाइको खोजी गर्ने दायित्व बाँकी छ म माथि मा अब खुट्टाको उपचार गर्न लखनऊ र पिलीभितसम्म पुगेँ तर सम्भव भएन आर्थिक लगायत विविध कारणले कमरेड सुमी मेरो जीवन को सहारा बनी रहे टुस्सी को जंगल मा को ओ, में बिरामी परेको रात उनके ठूल सहयोग करी थीं आज भी मंगे छुशी बनाने विभिन्न ठटौली सुनाथं क्षणमें भावुक बन उनका ठटौली सुंदा मेरे खुट्टा को दुखाई धीरे ढाड़ा पागेन्थ्यो उन्नी सदाई बलिदानी भाव सलबलाइनी बखत देश प्रेम का क्रा कर देश के भोगे पीड़ा र संकट का क्रा करते भाव इस युद्धमा उनको दाईको दोहोरो भिडन्तमा परि ज्यान गएको रहेछ आमा पनि बाल्यकालमै उनलाई छोडेर स्वर्ग जानुभएछ उनलाई अर्काको भारी बोक्दै पालेका रहेछन् बुबाले बुबाले जिन्दगीभर दुःखै दुःख पाउनुभयो सुखको जिन्दगी कहिले जिउन पाउनु भएन मलाई भन्थिन् यसैमा उनी वर्गसङ्घर्षका कुरा जोड्थिन् आफ्नो बुबालाई शोषकहरूले दिनभरि काम गराएर पनि पेटभरि खान कहिले दिएनन् रे बुबाको मजदुरीबाट छाक टार्न धौधौ भएपछि आफूले स्कुल छोडेको कथा उनी सुनाउँथिन् जीवन भोगाईमा दुखीहरूले पीडै पीडा मात्र सङ्घालेका हुन्छन् सबैको जिन्दगीका कथा फरक भए पनि पीडा भने उस्तै हुँदो रहेछन् सुमभित्रको पीडा र मभित्रको पीडामा मैले कुनै अन्तर देखिनँ चारैतिर मखमली र सयपत्री फुलेका थिए दसैँ गएर तिहार नजिकेको थियो तर कसैका दाजुभाइ घर फर्केका थिएन् बहिनीहरू दाईको बाटो हेर्दै दिन काटिरहेका थिए का सबैको मुखबाट शान्तिको स्वर गुन्जदै त्यसमा शान्ति नआएसम्म कसैका दाजुभाइ घर फिर्ने छैनन् खालि तिहार कति गए कति शान्ति नआएसम्म तिहार आउनुको कुनै औचित्य छैन बहिनी भन्थिन् गरिब सबै बहिनीलाई तिहार ऋतु लागिरहेको छ अरे भाइटिकाका लागि बहिनीले तयार पारेका अक्षता र माला सबै बासिरहने भए दिदी बहिनी र दाजुभाइलाई यो द्वन्द्वले धेरै टाढा बनाइदिएको छ रोल्पाको लिस्नेमा दुश्मनसँग पौँठेजोरी गरिरहेका दायकी बहिनी सिरीको गाउँमा कोदो काटिरहेका छन् कसैका दाजुभाइ रामा परेड खेलिरहेका छन् भने कसैका बहिनी सेरीको जङ्गलमा घाँस काटिरहेका छन् दिल्लीका गल्लीमा चौकीदारी गरिरहेका दायकी बहिनी किम्नीको गाउँमा बन्दुक बोकेर हिँडिरहेका छन् अनि कसरी भाइ भेट हुन सक्छ चाहे बन्दुक बिर्साउनुहोस् होसिया परदेशी घर फर्कन देशमा शान्ति आउनैपर्छ शान्ति नआएसम्म भाइ बहिनीको भेटघाट हुने कुनै सम्भावना छैन दसैँ नजिकै गर्दा हामी सुमीको गाउँ पुग्यौँ त्यो दिन बेलुका अँध्यारो भइसकेको थियो चारैतिर कुकुर भोग्न थाले सुमिले आफ्नो घरको मूल ढोका उघार्दै एउटा कोठामा पाल हो्यान् साथीहरू धेरैजना थियौँ प्रत्येक घरमा एकजनाका दरले खाना खान गाउँ छिरे मलाई पेटको भोकभन्दा पनि खुट्टाको दुखाइ असह्य थियो आफ्नो झोलाको सिरानी बनाउँदै एकसरो पालमा म फल्टिएँ शून्य घरमा दिन काट्न आमालाई साह्रै मुस्किल भएको होला मनमनै आमाको सम्झना आयो बाहिर साथीहरू दोहोरी खेल्न थालेछन् त्यति बेला गाउँघरमा ज्यादै रमाइलो वातावरण थियो सायद दसैँ आउँदै गरेको भएर होला जताततै सांस्कृतिक कार्यक्रम भइरहेका देखिन्थे गाउँघरमा सुमी मेरा छेउमा आएर बसिन् इत्ताको घोडकिलोमा झुन्ड्याइएको कम्बल देखाउँदै उनले भनेन् मेरो बाल्यकालमा ओड्ने कम्बल त्यही हो छानिएर ठाउँ ठाउँमा पहल परेका थिए सजिलै अनुमान गर्न सकिन्थ्यो सुमीको गरिबी पुछ र माका ती चिसा यो कम्बल ओड्नु र नवढ्नुको कुनै अर्थ हुँदैनथ्यो होला मैले यो कम्बल देखेर बाल्यकालमा उनले भोगेको दुःखलाई आत्मसात गरेँ उनको र मेरो बाल्यकालमा यही अन्तर रहेछ यसपछि उनले आफ्ना घराँसी कुरा सुरु गरिन् मलाई लाग्थ्यो यसरी आफ्नो जीवनका सानातिना कुरा सबैसँग भनिँदैन उनका प्रत्येक कुरा आफ्नो लाग्थे हामी सबैसँग दाई बहिनीको नाताबाटै परिचित भएका थियौँ तिहारको बेला जुम्ला जाने र टिका लगाउँदै हाम्रो नाता प्रगाड बनाउने हामीले कुरा गर्यौँ सुमीको गाउँबाट फर्कने बेला एकजना अद्वैसी महिलाले बिलाउन साँच्दै भन्नुभयो एउटै छोरो थियो घरको गरिबी सनै नसके आर्मीमा भर्न भयो तीन वर्ष अघि होलेरी आक्रमणमा परेर उसको ज्यान गयो त्यसपछि तीन छोरी जन्मदा पनि एउटा छोरो जन्मेन तिनैजना युद्धमा हिँडे माइली छोरी बालुबाङको आक्रमणको गोली लागि घाइते भएकी थिए उपचार हुन नसकेरै मरी जीवनको अन्तिम घडीसम्म पनि परिवारलाई निरन्तरता दिने छोरो जन्माउन सकिनँ भन्ने मैले आशा भोकेकी थिएँ यस्ता घटनाले लोग्ने नै पागल बनेपछि मेरा सबै सपना चकनाचुर भयो बाबु यो देशमा शान्ति कहिले आउँछ युद्ध छोडिदिनुहोस् अब यसबाट कसैलाई फाइदा छैन यो काठमारको लडाईँबाट म जस्तै कैयौं दाजुभाइका घर बर्बाद भइसके आँखाबाट आउन थालेका आँसु आँखाभित्रै लुकाएँ उनलाई जवाब फर्काउने भरपर्दो उत्तर मसँग केही पनि थिएन न त सम्झाउनलाई कुनै शब्द थियो मसँग अब युद्ध रोक्छौ आमासम्म मैले भने हिजो मात्रै म्याग्दीको बेनी हाले घाइते खुट्टाले नजिकै गरेर लड्न नसके पनि घटनास्थलबाट पाँच कोष टाढा बसेर साथीहरूका व्यक्तिगत सरसामान हेर्ने जिम्मेवारी पाएको थिए साथीहरू हौसलाका साथ किल्ला तोडी फर्के उनीहरूमा खुसीको सीमा थिएन सरकारको सुरक्षा सम्बन्ध तहस नहस भइसकेको थियो स्थानीय निकाय समेत सदरमुकाम फर्किसकेका थिए सरकारले सुरक्षाका निम्ति पालेका दिक्पालहरू जनमुक्ति सेनासँग कमजोर साबित भएका थिए प्रत्येक आक्रमणमा उनीहरूको मानसिकता हारैहारले कमजोर भनिसकेको थियो होलीदेखि बेनी पुग्दा हामीले धेरै विजय हात पाऱ्यौँ विदेशी दलाल को डिजाइन में बनाइ उ का बंकर फायरफोस्ट रोजना सब असफल भे ती अखडा ध्वस्त होता सत्ता को आधार नहीं भत्कीी युद्ध में समर्पित भैस भैटिक बेला हमी जुमला में गये गांवघर का बहनीसंगे बस सुमीरे मेरे निधार में टीका लगाईदिन् तिहार निके रहा आमा सीता को समझना सुमीन में मेटा भ सुमिरोमा आजभोलि एउटै क्षेत्रमा बसेर काम गरिरहेका छौँ जुम्लामा हामीले धेरै समय बिताए पनि कहिले हामी जाजरकोट दैलेख र अछामसम्म पुग्छौँ भने कहिले हामी जुम्ला कालीकोट र मुगु घुमेका हुन्छौँ सृजनालाई असी अझै बिर्सन सकेको छैन कहिले भन्दा झन् बढी याद आउँछ उनको मैले यत्रो युद्ध लडेको कुरा पनि उनलाई थाहा छैन उनी के मलाई बिर्सियो भने तर म उनलाई कुनै पनि अवस्थामा बिर्सन सक्दिनँ आज युद्धमा हिँडेको धेरै वर्ष लागिसक्यो कुनै बेला आँखामा बुबा झलझली देखिनुहुन्छ सोध्छु मेरा बुबा पनि गाउँघरका अन्य दाजुभाइ जस्तै कहीँ डुक्न जानुभएको छ र युद्धको समाप्तिपछि फर्केर आउनुहुन्छ सुमी साथमा भएकोले सीताको त्यति याद आउँदैन गाउँ बस्तीमा काठमारको खेती मौलाउँदा जनता दोहोरो मारकेपी खेपिरहेका छन् देशको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ जनता शान्तिकै लागि विभिन्न देवालयमा दिने भाकल गरिरहेका छन् मुक्ति मुक्तिसेना अन्तिम युद्धमा जुटेका छन् बाँकी रहेका सबै मोर्चा ध्वस्त गर्ने प्रण गर्दै उनीहरूको बलिदानले सर्वहाराको विजय निश्चित बनेको छ सर्वहारा वर्गको सामाजिक आर्थिक र राजनीतिक स्तर हुने खाने बनाउँदाहरूको समान नभएसम्म रगतको बाजी थापिरहने बताउँछन् युद्धमा तमाम दाजुभाइका घर उजाडिए सुमेको जस्तै कैयौँका घरमा तालचा लगाइएका छन् असङ्ख्य व्यक्तिका घरमा घाँस उम्रेको र लेउ जमेको देखिन्छ जता पनि पीडित व्यक्तिहरूसँग मात्र भेट हुन्छ तिनीहरूको रोदन र आहा देख्दा अनायसै मेरो आँखा रस्याइरहेका हुन्छन् र मन दुखिरहेको हुन्छ सबैको एउटै चाहना र आग्रह भनेको केवल शान्ति हो यो द्वन्द्वमा धेरै दाजुभाइले ज्यान गुमाइसके अनि लुला लङ्गडा र अपाङ्ग पनि उत्तिकै देखिन्छन् ज्यान गुमाएका आफन्तजनको मन बुझाउन हामीलाई कैयौँ बस्तीहरूमा हम्मे हम्मे पर्छ हिँड्दै जाँदा बाटोमा भेटिने घाइतेहरूका पाकेका घाउले मन भारी बनाउँछ ती घाउबाट बगेको पिप र रगत देख्दा सबैले गल्ती गरेको अनुभव हुन्छ द्वन्द्व मार र सङ्कटको पीडा सहन सकी विदेशका दाजुभाइको परदेशमा झन् अर्कै पीडा छरे यी सबै पीडितको एउटै कामना केवल शान्ति हो शान्ति नआएसम्म परदेशी दाजुभाइ घर फर्केर मूल डोकाको तालचा खोल्ने छैनन् घाइतेहरूले अस्पतालमा गई शरीरमा जाम भएको गोलीको उपचार गर्न सक्ने छैनन् टुक्राहरूको भाग्य फर्कने छैन बिधुवाहरूको सिउँदो रङ्गिने छैन अनि को आमाको पनि आश पलाउने छैन युद्ध को अंत्यप्चात मैर घर फर्किए सुमी थी उ घर की सदस्य नई सके थीं गांवघर का छरछिमेक बाहेक उनक में एक बायक उनको कोई थे जनतामा खुसीको बाढी उर्लिरहेको थियो प्रत्येक गाउँ बस्ती र सहर बजारमा शान्तिका किरण छाएका थिए नयाँ इच्छा जागेका थिए जनतामा युद्धको त्रास साम्य भएको थियो साथै समग्र रूपमा विकासका ढोका खुलेका थिए अनि द्वन्द्वको दो पीडामा थाकेका जनता देश बनाउने अभियानमा जुटेका थिए टुरा बालबच्चा विधुवा शेरी काइते दाजुभाइ ज्यान शहीद लगायत सबैको सपना पूरा हुने देखेको थियो बाटोभरि कल्पनामै डुबी हिँडे युद्धको अन्त्य हुँदा आमा खुसी हुनुभएको होला बेपत्ता छोरो पनि अब फर्कन्छ भनेर बाटो कुरी बस्नुभएको होला युद्धभरि माइलाको कुनै खबर आएन भनेर तनावमै उहाँले दिन व्यतीत गर्नुभयो बाटोमा भेटेका सबै दाजुभाइ खुशी थिए शान्तिको आगमनबाट गाउँको चौतारीमा चैतली र मगनीसँग भेट भयो पुग्नुभयो दाई पुग्यौँ बहिनी के छ खबर ठिक छ दादा दुबईले सँगै उत्तर दिए शान्ति ल्याएर आउनुभएको हो हो हामीले सबैको आग्रहमा शान्ति आएको हो आमालाई सम्झाउने कोही छैन अब घरमै बस्नुहोला दुबईले ठुलो आग्रह गरे कुरा नमिले फेरि युद्धमै फर्कान्छन् कि भन्ने अझै आशंका थियो जनतालाई हुन्छ अब हामी गाउँमै बस्छौँ मैले भनेँ कुरा गर्दै घरमा पुग्यौँ आमाले म आउँदै गरेको खबर पहिल्यै सुनिसक्नु भएको रहेछ आँगनमा हुनुहुन्थ्यो उहाँले हँसिरो अनुहारमा भन्नुभयो पुग्यौ हामीले ढोक गर्दै उत्तर फर्कायौँ पुग्यौँ तिमीहरू आराम गरेर मा। मा गर म खाना पकाउन लाग्छु सुकेका दाउरा अँगालामा राख्दै भन्नुभयो मास्टरदाई कता हुनुहुन्छ मैले चैतलीलाई सोधेँ घरमै अस्ति मात्र काठमाडौँबाट आइपुग्नु भयो अरू को को गाउँ घरमा मगनीतिर हेर्दै मैले फेरि भनेँ खासै मान्छेहरू गाउँ फर्केका छैनन् मगनीको उत्तरले म सोच मग्न भने मनभित्रै सोचेँ छरछिमेकी अब घर फर्कने मेसो मिलाउँदै होलान् सुमी भित्र गएन आमालाई सघाउनु चैतली र मगनी आफ्नो घर लागि भोलि भेटौँला भन्दै म मास्टरदाई भेट्न गएँ उहाँ चुलोको नजिकै बस्नुभएको थियो छेउमा मास्टर नि बाउजू पिटो मुस्दै हुनुहुन्थ्यो त्यो नुम्लाउँदै थियो ढोकिदिएँ दाई बाउजूलाई काठमाडौँबाट छुटेपछिको पहिलो भेट थियो दुई भाइको भलाकोसरीका धेरै कुरा गऱ्यौँ चुलोमा दाउरा थप्दै उहाँले भन्नुभयो लुकेरै भए पनि जिन्दगी बचाइराख्दा भेट भयो तिम्रो मेरो तिमीसँग हाम्रा एक पारिवारिक कुराकानी भए एकअर्का सुख दुःखका कथा सुन्यौँ समय समयपछिको हाम्रो मिलन धेरैचोटि आँसुमा बद्लिएको थियो आमा बोलाउन आउनुभयो खाना पाकिसकेछ धेरै पछिको खुसी हामीले खानासँगै सँगाल्यौँ खालीपनको खुसीसँगै दुःखका कुरा पनि पहिले सबै परिवार चुलोको वरिपरि बसेर सँगै खाना खाँदा निकै रमाइलो हुन्थ्यो अब त्यो खुसी कहिल्यै फर्कन्न आमाले बोलेका शब्दको यस्तै भाव थियो उहाँ समय समयमा आँसु खसाल्नुहुन्थ्यो बुबार बहिनीलाई बिना गल्ती आँखै अगाडि मारेको दिनदेखि आमा आँसुको आँखामा अझै सुकेका छैनन् अहिले पनि देखिने ती ओबाना परेलीमा पुनः उहाँ ताजा आँसु थप्नुहुन्छ सुमिरो मलाई असह्य हुन्छ उहाँको आँसु हेर्दा श्रुति संवेगमा अहिले हामीले सुनेको भाषण हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति बिदा विदा लिँदैछौं अर्को साता देशले हारेको युद्धको चौथो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गत्य वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री